भगवान् भन्नुहुन्छ म यो सृष्टिभरि गर्न नसक्ने केही कुरा पाउँदिनँ मैले सब थोक गर्न सक्ने क्षमता राखेको छु तर मेरा सच्चा प्रेमी भक्तका आँसु म देख्न सक्दिनँ भन्नुहुन्छ गोपिकाहरूले आफ्ना हृदयमा रहेको जो अहम्भाव थियो अलिकति भाव अभिमानको आएको थियो भगवत प्रेमले बगाएका आँसुहरूद्वारा त्यस्तो प्रक्षालित गरे तासा म आविर्भूत सौरी पिताम्बर धर स्रगी साक्षात्मथ करुणौ कामदेवको छविलाई तिरस्कृत गर्ने स्वरूप भएका भगवान् श्याम सुन्दर गोपिकाहरूका अस्पूरी नेत्रको त्यस पुकारले द्रविद भएर आउनुभयो दर्शन दिनुभयो गोपीहरूलाई गइसकेका प्राण फेरि फर्किए जस्तो भयो अनुभूति त्यसपछि फेरि त्यो दिव्य लिला अब जो रोकिएको थियो भगवान अन्तर्धान भएपछि सबैलाई ध्य प्राण विभागतम उनीहरू अत्यन्त आधारित भए फर्केर आयो प्राण जस्तो गरेर त्यसपछि फेरि त्यो क्रम अघि बढ्ने भयो अब त कामदेवले म अब कृष्णको म परीक्षा गर्छु भन्दै अत्यन्त सुन्दर वसन्तको वातावरण बनाएर चारैतिर पुष्पित कुसुमहरू छन् तिनमा भमराहरू गुन्जार गरिरहेका छन् एउटा विलक्षण वातावरण वसन्त ऋतुको बनाए र आएर पुष्पधनुष पुष्पभाड सजाएर भगवान कृष्णलाई लक्ष्य गरेर म कृष्णको परीक्षा लिन्छु भनेर प्रहार गर्ने तर्खर गर्न थालेँ तर तिनीले भगवान कृष्णलाई ताक्नु पनि भगवान कृष्णको अनन्त महिमाद्वारा उनी स्वयं प्रभावित भएर बेहोस भएर पल्टिए कामदेव धेरै बेर उनको त्यही स्थिति रह्यो चेतना अवस्थामा पल्ट रहे केही बेरपछि होसुलो र त्यहाँबाट आफ्नो पुष्पधनुष पुष्प बाण सम्हालेर भगवान् श्रीकृष्णको अनन्त शक्तिलाई अनन्त महिमालाई स्मरण गर्दै मदन खमदे त्यहाँबाट क्षमा माग्दै आफ्नो गन्तव्यतिर लागे त्यसपछि महाराज परीक्षितजी सुखदेव स्वामी जसका वर्णन गर्ने हुनुहुन्थ्यो महाराज परीक्षितजी जसका श्रोता हुनुहुन्थ्यो यो सम्पूर्ण कुरा महाराज परीक्षितजीलाई सुखदेव स्वामी सुनाइरहनु भएको छ त्यसपछि त्यो भगवान्को दिव्य चिन्मय अप्राकृति यौगिक लीला सम्पन्न भयो नसुयन तस्यमा आए मन्यमाना स्वपार स्वस्थान श्वान धारण प्रजो कस गोपिकाहरू घर परिवार छोडेर गए पतिहरूलाई छोडेर गए भन्ने यो अर्थ लगाउनु हुँदैन रे किनभने उनका घरका जो बन्धुजन थिए पतिहरू थिए ससुरा थिए आफ्ना परिवारभित्र कसैले पनि ठानेन नरे यिनीहरू छन् भनेर नसुयन् तस्यमा आए या प्रभुको यस्तो कि मान्य मन्यमान स्वपार स्वस्थान श्वान् श्वा द कसैले पनि अनुभव गरेन न हाम्रा यी छैनन् हाम्रा परिकरहरू भनेर सबैलाई यही अनुभव भयो अरे उनीहरू सबै सामुमै छन् सेवा गरिरहेका छन् कुनै व्यतिरे कुनै अप्ठ्यारो हुनै पाएन त्यसमा व्यव्छेद भएन त्यस्तो स्थिति भयो र कति समयसम्म भयो भने ब्रह्मरात्रै उपृत्ति वासुदेव अनुमोदिता ब्रह्मरात्र ब्रह्माजीको रात बराबरको अवधि पनि थाहै नपाइकन बित्यो अरे त्यस दिव्य लिलामा त कुनै सामान्य मानवीय शक्तिले भ्याउने कुरा थियो र एक ठाउँमा यस्तो विलचित्र प्रसंग आयो यसरी नै रास लिलाको यो पावन प्रसंग भगवान्को चिन्मय अपराकृत लीलाको प्रसङ्ग सिद्धिसकेका थियो भागवतको प्रसङ्गमा वर्णनमा एकजना महानुभाव त्यस्तै हिजो यहाँ धेरै थरी हुन्छन् हाम्रो समाजमा कतिले शिक्षालाई चलाउँदाखेरि पनि छलछदमाहरू गरी, गरी चलाएका हुन्छन् कहीँ पनि गयो अनिखेर थपक्को बिच जङ्गलमा पुर्याएर गाडी बिगारिदियो त्यसको कहाँ एउटा त्यो इलेक्ट्रिसिटीको अथवा त्यसको कनेक्सन जाने जुन हुन्छ ब्याट्री स्याट्रीले चलाएको त्यसको कतै चुनाले दियो अनि के ल तिमीहरूको आफ्ना आफ्ना भगवान् इष्टदेवहरूलाई भन त भने भन्न लगाऊ केटाकेटीलाई अनि उनीहरूले भन्दाखेरि ल खोइ भयो त तिमीहरूको फलाना फलाना फलाना इष्ट आराध्यहरूको नाम कीर्तनले ल अब फलानाको गर त भनौँ अनिखेरि त्यहाँबाट आफ्ना कसैको गर्न लगाएर अनिखेरि सट्टो जोडिदियो चल्छ त्यो देख्यौ कसमा शक्ति रहेछ भनेर गर्नेहरू पनि त्यसरी छलिछलिकन अनेक जुक्ति गरेर केटाकेटीलाई बहकाउने प्रवृत्ति पनि देखिया छन् त्यो पनि अचम्मको कुरा त शिक्षालयहरूसँग गाँसिएर आएका छन् त्यस्ता त एकजना महानुभाव त्यस्तै हिन्दू धर्म संस्कृतिको छेटाकसी गर्नमा त्यसको आलोचना गर्नमा रमाउने त्यस्ता महानुभाव पनि आएर बसिआर छन् त्यहाँ सुन्नेहरूमा अनि तिनले उठेर भने हजुर हजुर अहिले भर्खर भन्दै हुनुहुन्थ्यो अन्त पनि मैले सुनेको थिएँ भगवान कृष्ण गोपिकाहरूको बिचमा नाच्नु भएको अरे थियो होइन ना? नाच्नु भएको थियो अरे होइन हो कहाँबाट सुन्नुभयो तपाईँले यो यहाँहरू जस्तै यसै ग्रन्थ अगाडि राखेर प्रवचन गर्नेहरूबाटै सुन्या कुन ग्रन्थ थियो भन्नुहोस् त भागवतै थियो जस्तो लाग्छ भने ए भागवतबाट के सुन्न के सुन्नुभयो त भगवान् कृष्ण गोपिनीहरूको बिचमा नाच्नु भएको थियो अरे मैले पनि यो दुई चारवटा आइमाई भेला गरेर बिचमा नाचे केही बिग्रेला त यस्तो धृष्टताको बेकामै प्रश्न मैले भने यहाँले कहाँबाट सुन्नु सुन्नुभयो यस्तै भागवतबाटै भनिरहेको मैले सुने त्यति मात्रै सुन्नुभयो त भगवान् कृष्णको बारेमा यहाँले सुने त्यति हो आइमाईहरूका बिचमा नाच्ने मात्रै सुन्ने त्यहाँ त प्रभु कृष्णको बारेमा त के के भनेको थियो त्यो चाहिँ यति पनि छिरेन दिमागमा भगवान् कृष्ण पाँच वर्षको उमेरमा हुनुहुन्थ्यो त्यस बेला जुन बेला काली मर्दन गर्नुभएको थियो त्यो चाहिँ कथा आएन यहाँ ध्यानमा अब काली तराउँदै रहेन के को मर्दन गर्ने तपाईँले कालीलाई त भगवानले उहाँ रमणक द्वीपसम्म फिजीसम्म ठेलिदिनु भयो धकेलिदिनु भयो अब कालिया मिल्दैन ना। कालिया नाग नमिले ना पनि त्यसको खच्चर भनौँ न गोमन सर्पा हुन्छ नि स्याक्क स्याक्क गर्ने हो त्यस्तो एउटा छिप्पिएको गोमनलाई लिएर हारेको थिएन खेल्नुहोस् त न डराइकन त्यससँग तपाईँमै पनि अलिअलि केही रहनु निस्किन थालेछ शक्ति भनेर मानौँला अनि अनि खेल्ने कुरा निकाल्नुहोस् न त्यो चाहिँ ध्यानमै आएन भगवान् कृष्णले त गाई चराउन गएको बेलामा जङ्गलमा आगो सल्किया थियो सब गाई पनि बाँ बाँ गर्थे आत्त्यन्तै दगुरी राख्याथे बालसाखाहरू पनि आत्तिन्दै पुकार राख्याथे प्रभु कृष्णलाई एकैछिन आँखा चिम्लो त आसकाखा हो भनेर सबैलाई आँखा चिम्ल्ने लगाएर एकैछिनमा त्यो सम्पूर्ण आगो पिउनु भएको थियो शान्त भइसक्यो त त्यहाँ थिएन त्यो डढेलो गौमाताहरू पनि मजाले चरिराख्या थिए बालसखाहरू पनि रमाइराखेका थिए तपाईँले अब त्यत्रो सारा जङ्गलको आगो पिउने कष्ट गरिरहनु पर्दैन एउटा झर्जराउँदा अगुल्टो ल्याएर मुखान लगाइदिउँला सहन गरेर देखाइदिनुहोस् धर न अनि भगवान् कृष्णले नाचेका कुरा निकालौँ खालि त्यही नाच्वाला कुरा अड्क्यो मनमा अरू चाहिँ छैन केही पनि अनि लीलाको लागि परीक्षाको लागि भगवान् कृष्णको लीलालाई रोकिन सक, सक् रोक्न सक्छ कि सक्दैन भनेर परीक्षा गर्न गएका ब्रह्माजीले उहाँका सारा बालसाकाहरू बादछाहरू सब लगेर मायामाया गुफामा बन्द गरिदिएका थिए र भगवान्ले आफैबाट त्यस्तै त्यस्तै बाछा त्यस्तै त्यस्तै बालसाका तेस् प्रकट गरेर एक वर्षसम्म अखण्ड लिला चलाउनु भएको थियो तपाईँले त्यस्तो त्यत्रो सङ्ख्यामा प्रकट गरिरहनु पर्दैन यहाँ तपाईँ आफू जस्तै दुईजना भएर निस्किनुहोस् न अहिले आफ्नै दुइटा रूप बनाइदिनुहोस् न यहाँ उभिनुहोस् त आएर हामी अलिअलि त केही हुन थालिछ है तपाईँमा पनि भनौँला नि अनि नाच्ने कुरा निकालौँ जुन बेला भगवान्ले त्यो दिव्य लिला गर्नु भएको थियो हजारौँ लाखौँ थिए अनसङ्ख्य गरेर नसकिने आत्माहरू त्यति तिनीहरू साथमा भगवान त्यति नै भएर त्यो दिव्य लिला विहार गर्नुभएको थियो धेरै पर्दैन दुइटै ल्याउनुहोस् दुइटा भइदिनुहोस् अहिले यहाँ हामी मानिहाल्छौँ नि तपाईँ अलिअलि केही त मान्छौँ नि र छ केही भनेर खालि नाच्या मात्रै याद भयो के बारेमा केही ध्यान नचढेन यी पनि छन् र त्यहाँ भन्नु त त तपाईँ त गजबको हुनुपर्छ एउटा छेउसम्म त अर्को छेउ छोडिदियो यसरी सुन्ने हो कुनै कुरा सुन्दा पूरा सुन्नु पर्दैन भनेपछि त्यसो हो भनेदेखि त त्यो त मान्छेले कहाँ गर्न सक्छ र त्यो भन्दै त्यहाँबाट हिँडे यस्ता प्रसङ्ग कोट्याउने कोही नबुझिकन गर्दछन् त्यो आफ्नो बुद्धिलाई भ्रष्ट पार्नु हो जसलाई मानवीय धरातल्न सोच्नै सकिँदैन कल्पना गर्न सकिन्छ त्यो यो त यौगिक लीला हो जस्तरी कुण्डलिनीको अगुवाईमा सम्पूर्ण चित्तवृत्ति परब्रह्मोन्मुख हुन्छन् त्यसै गरी श्री राधाजीको अगुवाईमा समस्त चित्तवृत्ति स्वरूपका गोपिकाहरू भगवानतिर अभिमुख भएका छन् यो कथामा यो एउटा भगवानको यौगिक लीला हो अलौकिक अप्राकृत प्रकृतिको सीमा भन्दा पर माया तु प्रकृति विद्यान माइनम तु महेश्वरम भनेका माया प्रकृति भनेको भगवानकी सेविका हुन् तिनका मालिक भगवान हुनुहुन्छ त्यसो मायातीत भगवान प्रकृति परह भने आज भगवान् कृष्णलाई त्यो स्वरूप हो चिन्दै नचिने जस्तो कुराहरू गरेर आफ्नो बुद्धि मलिन बनाउने कामहरू गरिन्छ संसारमा त यो दिव्य चिन्ह या अति लिला पनि म सारा गाउँ गाउँमा व्रजका व्रजका गोपिकाहरू जम्मा हुन्थे प्रभु श्रीकृष्णकै कीर्तन गर्दै चिन्तन मनन गर्दै युगल गीत जस्ता पावन गीतहरू बाम बाहु कृत बाम कपलो समय थे। सुनन सखी प्य रंग चढ्यो मीठो मनमा रनन धुन सुंदर रंग चढ़ो जुनेली रात राधा जी का साथ जुनैली रनन धुन सुंदा रंग चढ़ो मीठो मन में हदनाद हटाई विषाद अनहदनाद हटाई विषाद वंशी बजो वृन्दबनमा वंशी बजो वृन्दबनमा सनन सखि प्यारी के मधुरो वंशी वनमा सनन सखि प्यारी मधुर सुन्द रंग चढ्यो नीचो गोपि गोपीनी बन्दै शिवा आय गोपीनी बन्दै नाचन लागे वृन्दावनमा नाचमा लागे वृन्दावनमा सुन सखी प्यारी के मधुरो वंशी बना देवता आए खुशीले रमाय देवता नाचमा लागे वृन्दा ृन्द बनमा मगन भए वृन्द मगन भए वृन्दवनमा सुन सखि प्यारी मधुरो सुन सखि हे मधुरो वंशी बनमान भुन सुन्दा रंग चढो मीठो मान बात गाउन कै साथ सखी प्यारी बन्द सुन सखी प्यारी के मधुरो बंसी बन्द रनन धुन सुन्दा रङ चढो त केही होइन मलाई कम से कम कृष्ण बलदेवको सामु त पुर्याउने भयो भनेर मन मना सराहना गरे कंशको त्यस दुषित आशयको आज्ञालाई त्यसपछि अक्रुटजी अब मथुराबाट वृन्दावन जानुहुन्छ भोलिपल्टै जानुहुन्छ यसै बीचमा केसी नाम गरेका दानवले सारा ब्रजमण्डललाई आतंकित पारेका थियो सबले भगवान कृष्णलाई पुकारे कृष्ण कृष्ण महायोगिन पाहिना सर्वतो दिशा भनेर भगवान श्रीकृष्णले त्यस केसीका सामु गाएर आफ्नो प्रबल वज्रतुल्य आफ्नो मुष्टि त्यसको मुखमा यसरी प्रवेश गराइदिनु भयो त्यसको ब्रह्मर भेदन भयो त्यसबाट निस्केको आत्म ज्योति सर्वेश्वर भगवान कृष्णमा विलिनु भयो सारा व्रजवासीहरूले प्रभुको महिमा गाए